भी खबर लागी, लागी, ट लाइन रेडियो भएको बिहान आठ बजेको ट्राफिक खबरमा मकवानपुरको टेस्टुङ गाविसडा नम्बर चारमा हिजो खाले ट्याङ्कर पल्ट दायक जनाको ज्यान गएको छ भने अरू दुईजना गम्भीर घाइते भएका छन् काठमाण्डुबाट हेटोडातर्फ जाँदै गरेको नाएख आठ सय नौ शू नम्बरको खाले ट्याङ्कर सड़कबाट दुई सय ता दुर्घटना हुन पुगेको हो ज्यान गुमाउनेमा पालोङ नम्बर नौ बस्ने चौबिस वर्षका रमेश लामा रहेको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका लामाको काठमाण्डको बलखुस्थित विश्व अस्पतालमा ज्यान गएको हो दुर्घटनामा ट्याङ्करमा सवार पालोङ नौकै बाइस वर्षका विक्रम लामा र बीस वर्षका राजकुमार लामा गम्भीर घाइते भएका छन् ज्योति अस्पतालमा सिराहा चोहरवा सड़क खण्डमा हिजो भएको छुट्टा छुट्टे दुर्घटनामा एक बालक सहित दुईजनाको ज्यान गएको छ सिराहा नगरपालिकामा स एक त एक शून्य सात सात नम्बरको ट्याङ्करको पछाडिको भाग पल्ट त्यसैले च्यापिएर ट्राक्टर मजदूर पैतिस वर्ष गनु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्य सिराहाले जनाएको छ चालक र ट्र्याक्टर जिल्ला प्रहरी कार्य सिराहाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ सिराहाकै गुलरियामा ट्रिफरको ठक्करबाट बाह्र वर्षीय जयशंकर महत्तोको ज्यान गएको छ चोहर्वाबाट सिराहातर्फ गइरहेको बादुई ख छ सात आठ दुई नम्बरको ट्रिफरको ठक्करबाट बालकको ज्यान गएको प्रहरीले जनाएको छ बाढ़ीले डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ बोटोल छ खण्डमा पर्ने नलप्रासीको लोकाहामा यातायात फेरि अवरूद्ध भएको छ हिजो रातीको बाढ़ीले चार दिन अघि बनाएको डाइभर्सन बगाएपछि आज आइतबार बिहान तीन बजेदेखि यातायात अवरूद्ध भएको हो शुक्रबार बेलुकी पनि बाढ़ीले डाइभर्सन भत्काएपछि अवरूद्ध बनेको यातायात आठ घण्टापछि एकतर्फी रुपमा सञ्चालन भएको थियो पानी पर्ने क्रम नरोकिएको कारण डाइभर्सन मरमत गरी सड़क खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ सड़क अवृद्ध भएपछि सवारी साधन तथा यात्राहरू बीच सड़कमा नै अलपत्रमा परेका छन् अहिलेका लागि अस्थायी रूपमा मात्र एकतर्फी एक यातायात सञ्चालनको प्रयास गरिने प्रहरीले जनाएको छ खबर अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटोडा बेरगंज सडक खण्ड खुला रहेको छ नारायणगढ मोगलिन सडक खण्ड मोगलिनोबिसे काठमाण्डु सडक खण्ड र मोग्लिन दमोली पोखरा सडक खण्ड पनि खुल्ला रहेको छ यो जानकारी हामीलाई सम्बन्धित ठाउँका ट्राफिक कार्यालयबाट प्राप्त भएको हो ट्राफीक खबार। ट्राफीक खबार। ट्राफीक खबार। ट्राफिक खबर फ्लेक्स एक सौ छप्पन पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पचास एकसठी सात सौ तिरचाली हस्त बिहान आठ बजे ट्राफिक खबर सको म समझना बीता हूँ नमस्कार ट्रैफिक खबर भी खबर